अभिव्यक्ति अर्को माध्यम उद्घार जस्तो कर्म गर्यो त्यस्तै फल पाइने हो जे रोप्यो त्यही फल्ने हो भोलि कस्तो नागरिक बनाउने आज बाल हामीले कस्तो लगानी गरेका छौ त्यही अनुसार भोलि निर्धारण हुने हो हाम्रो समाज कता गइरहेको छ यो थाहा पाउन आज हाम्रा बाल, बाल अवस्था कस्तो छ भनेर हेर्नुपर्छ त्यो हेर्न बाल बालिका बीच हुन्छ हामीले भोलिका लागि कस्तो जनशक्ति उत्पादन गरिरहेका छौं यो प्रश्न पेचिलो छ यो पेचिलो प्रश्न गर्नुभएको छ कर्मका लेखक दामोदर नेौपानेजीले यो प्रबन्ध ग्रन्थका रूपमा परिचित छ उहाँको यही कृतिका हरफबाट आजको उद्घारको उठान गरेका छौ कार्यक्रम उद्गार सुनेर रा बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी सुलोचना वजाचार्य र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौं अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्घारमा प्रबन्ध चर्चा गर्छौँ र प्रबन्ध लेखक हुनुहुन्छ त्यसो त उहाँ प्रबन्ध लेखक भन्दा पनि पत्रकारकै नामले परिचित हुनुहुन्छ दामोदर नेजी कर्मको न्यूमा मैले यहाँलाई कार्यक्रम उद्गारमा स्वागत गरेको छु हार्दिक स्वागत छ धन्यवाद काठमाडौँ निकै चिसो छ चा। स्वागत चाहिँ मैले न्यानो गरेका नि धन्यवाद सर खुसी छु कर्मको न्युमा भेटेका छौं हामीले केही महिना अगाडि यो प्रबन्ध ग्रन्थ सार्वजनिक गर्नुभएको हो र यही न्युमा केही कुराकानी गर्नु छ साहित्य का अन्न विधा में हम क्रा कर प्रबंध का बारे में चर्चा कम भगत मैं दामोदर जी आज समझे अगा एमबूस में छ वर्ष नि एकहत्तर साल में हाई इस वर्ष कर्म पत्रकारिता गर्नुहुन्छ सक्रिय पत्रकारिता गर्नुहुन्छ गाउँ गाउँ डुल्लो यहाँको रस्ती बस्ती भनेको सिन्धुपाल्चोक ठोकार्पा हजुर कति वर्ष भयो यो कलमी खेतीमा लाग्नु भएको मेरो 14 वर्ष भयो म कान्तिपुर प्रवेश गरेको हजुर त्योभन्दा अगाडि त्यो विद्यार्थी नै थिएँ मेरो कुनै लेखन थिएँ होइन पढ्नु भएको विषय पत्रकारिता नै समाजशास्त्री पढाइ स्कुल कस्तो थियो स्कुल जनरली त्यो बाल्यकाल विद्यार्थीको हिसाबले पनि म राम्रो विद्यार्थी थिएँ अनुशासित विद्यार्थी थिएँ त्यो बेला पनि लेखन मेरो कलम चल्थ्यो त्यो बेला निबन्धहरू वक्तित्व कला यो निबन्ध लेखन यस्तोमा नि सक्रिय थिएँ ग्रामीण परिवेश कस्तो थियो ठोकर ठोकरपा मैले केही समय ठोकरपा पढेँ त्यसपछि छेउकेहरूको कालिका महेन्द्रकान्ती भनी नजिकै स्कुलमा पढेँ एमुसमा छ वर्ष अलिकति सम्झिनुहोस् त यो एमबुसमा छ वर्ष सम्झिँदाखेरि म ठ्याक्कै म गाउँ बस्ती पुगिहाल्छु त्यो बेला चाहिँ म बिकट विकट पुगेका थिएँ लगभग लग गण्डकी एरियाका गाउँ बस्ती गाउँ बस्ती म धेरै डुलेँ त्यो गोर्खाबाट धेरै समाचारहरू पठाउनुहुन्थ्यो म त तपाईँ त गोर्खाकै हो अनि सम्झिरहेको त्योभन्दा अगाडि म लमजुङबाट गर्थेँ धेरैले मलाई भन्नुहुन्थ्यो दुर्राको धेरै न्युपालीहरू छन् त्यहाँ पनि छन् गोर्खा छन् यो चाहिँ म त्यहाँ भिजे ती ठाउँहरूमा त्यही हिसाबले मलाई त्यही ठाउँको भन्नुहुन्छ अझै धेरैले त्यही भन्नुहुन्छ जनरली मेरो सिन्धुपाल्चोक मेरो जन्म थलो भए पनि त्यहाँ त्यति घुलमिल हुन त्यति भिज्न पाएको छैन मलाई धेरैले अझै उतेको भनेर चिन्नुहुन्छ गोर्खा लम्जुङकै भन्छ चिन्नीहरूले त्यो त अब पत्रिकामा शुभ नाम छापियो जुन थलोबाट था तपाईँले कर्म गर्नुभयो त्यहीको भनेर चिनिन्न होइन आखिर हाम्रो आफ्नै भूगोल हो त्यो जहाँ नि जहाँ बसे पनि मलाई त्यो अवमा मलाई खुसी लाग्छ हामी जहाँ गएर बस्यौँ जहाँ एम्बुसमा छ वर्षभित्र युद्धकालीन सन्दर्भहरूलाई उल्लेख गर्नुभएको छ युद्धकै कुरा हो युद्धले पारेका अनेक आयामहरू युद्धले कुन कुन क्षेत्रमा प्रभाव पारे त्यहाँ समग्र छ त्यहाँको समाज संस्कृति कला साहित्य मान्छे त्यो हरेक कुराहरू त्यहाँका ती सबै कुराहरू समेटिया छ त्यसमा त्यो एउटा कम्प्लिट सोसाइटी बेसमा छ युद्धका कुरा भए पनि युद्धले कहाँ कहाँ असर गर्यो को छोयो भन्ने कुरो त्यो टोटल्ली छ त्यसमा तपाईँ आफै धरापमा परम् म आफै परे जानमा हो जानै म धेरै परेँ म युद्ध पीड़ित नै हुँ त्यो बेला गाउँ बस्ती पुग्दाखेरि थुप्रै छ जस्तै माओवादी शान्ति प्रक्रियामा आउँदा पनि मैले सबभन्दा बढी अप्ठ्यारो व्यवहार थिएँ युद्धको बेला बढी राज्यको टार्गेटमा थियौँ माओवादीको व्यवहार अलिक सफ्ट थियो जब बैसठी त्रिसठी सालमा माओवादी शान्ति प्रक्रियामा आयो त्यसपछि उनीहरूले कसैलाई मागिराखेन र म आफै परे म सुरक्षा घेरामै बसेर जस्तै संविधान सभाको चुनाव ताका त म सुरक्षा घेरामै बसे हो त्यो बेला मेरो एउटा लेख पनि धेरै चर्चित थियो अहिले पनि इन्टरनेटहरूमा खोज्यो भने त्यो छापछाप्ती भेटिन्छ सुरक्षा घेरामा पाँच दिन भन्ने अत्यन्त पीडादायी थियो त्यो म आफू पनि युद्धको एउटा पात्र भएको त्यो किताब अत्यन्त त्यो मार्मिक छ र त्यो बेला चाहिँ त्यो किताब लेखिसकेपछि म छ महिना बिरामी परेको थिएँ अफिसमा म छ महिना त अफिसमा बिदा लिएर नै बसेको हो र त्यो बेला किताब लेख्ने बेला मेरो त्यो मानसिक असर पर्यो मानसिक असर मानसिक शारीरिक त अब त्यस्तो केही भएन मानसिक नै हो मानसिक असर झन् हुन्छ तपाईँलाई कसैले आएर पिड दियो एक थपर खानुहुन्छ त्यो त्यो सामान्य हुन्छ तर तपाईँलाई सधैँ पिड्छु तँलाई मार्छु भनिराख्यो भने त्यो भित्र गढेर बस्छ त्यो लामो समय त्यसले असर गरिराख्छ म पनि अब शारीरिक रूपमा त केही भएन जोगियो तर मानसिक रूपमा आजको बसाइको न्यू भनेको कर्म हो यो कर्म चाहिँ प्रबन्ध ग्रन्थको रूपमा ल्याउनु भएको छ र बाल बालिकालाई केन्द्रमा राखेर रा लेख्नु भएको छ भोलिका सचेत पाठक र रा राम्रा लेखक भनेका अहिलेकै ले बाल बालिका हुन् के के कुरा उल्लेख गर्नुभएको छ किताब त निकै मोटो छ चा। मैले चाहिँ एउटा बालबालिकालाई समग्र असल नागरिक बनाउन के के गर्नुपर्छ भन्ने ब्रो सबै यसमा समेटेको छु यसको जस्तै पढाइ मात्र होइन सिकाइका हरेक कुराहरू छन् उसलाई उसलाई कस्तो संस्कार दिने उसको खेलकुदका कुराहरू होलान् संगीतका कुराहरू मनोरञ्जनका कुराहरू त्यसपछि अब अहिले अहिले विश्व कसरी गइराखेका छ विश्व परिवेशमा चाहिँ भिन्न सक्ने बालबालिका भोलिको नागरिक हामी कसरी बनाउने त्यसको लागि यो सूचना प्रविधिको प्रयोग कसरी गर्नेदेखि लिएर समग्र विकासको लागि के गर्ने भन्ने कुराहरू चाहिँ यसमा समेटिया हो यो किताबमा त्यही भएर अलिक ठुलो बोल्म पनि भयो स्वदेश प्रकाशनबाट ल्याउनु भएको छ है हजुर तीन सय बाहन्न पृष्ठको किताब छ विभिन्न शीर्षकहरू छन् तस्विर पनि राख्नु भएको छ नि चालिस पचासवटा त तस्विरै छन् यसमा छ यो हेरेरै तपाईँ धेरै कुराहरू थाहा हुन्छ तस्विर भने तस्विर हो लेख्न पर्ने कुरो लेख्नै पर्दैन नि तस्विर हो तर त्यति मात्रै तस्विरले चाहिँ अहिले पुग्दैन भनेर यो किताब लेख्दा कहाँ कहाँ पुग्नुभयो धेरै ठाउँ पुगे जस्तो, जस्तो म चितौनको कान्दा पुगेँ म तपाईँ कर्णाली जस्तै हाम्रो उत्तरी गोर्खा भनेको कर्णाली भन्दा बिकट छ म ती ती ठाउँहरूमा गएँ तपाईँको एमुसमा छ वर्षमा ती कथाहरू छ मैले देखेको कर्णाली भन्दा विकट उत्तरी गोर्खा र त्योभन्दा त कैयौँ विकट त्यो चितौनको कान्ध मैले त त्यो कान्ना पुगिएन भने त नेपालै देखिँदो रहेछ नेपालै चिनिँदो ने रहन्छ मान्छे नै चिनिँदो रहेछ भन्ने कुरा मैले कान्ना गरेर फिल गरेँ चितौनको भण्डारा भन्ने ठाउँबाट जानुपर्छ त्यो पहाड हो त्यो महाभारत नै हो महाभारतभित्रको बस्ती त्यस्तो बस्तीमा पनि हाम्रा दाजुभाइहरू बस्या छन् भन्ने कुरा चाहिँ मैले त्यहाँ गएर सिकेँ म कति बिकट गएँ भन्ने लाग्थ्यो जस्तै मेरो मुसा छ वर्षमा पहिला हाम्रो समीक्षा गर्दाखेरि पुरषोत्तम दाहालले भन्नु पनि भएको थियो पोखलढुङ्गा म बिकट भन्थेँ उत्तरी गोर्खा कस्तो रहेछ कस्तो रहेछ मेरो त्यो किताब पढेर उहाँले भन्नुभएको थियो म त्यति बिकट थान्थेँ जबकि तपाईँको चौध दिन समेत लगाएर हिँडेका ठाउँहरू छन् मेरो अघिल्लो किताबमा यो किताबमा चाहिँ जम्मा हिँडेको आठ घण्टा हो आठ घण्टा हिँड्दाखेरि चाहिँ यो कति विकट छ भन्ने कुरो तपाईँको थाहा हुन्छ यी हाम्रै वरिपरिका यी बस्तीहरू जस्तै यी यी काठमाडौँ वरिपरिकै यो काको जनजीवन कस्तो छ अब यो किताबमा त लेख्नु भएको छ सर र पढेर सुनाउनु पर्ने समय पुग्दैन हजुर संक्षेपमा केही भन्नुहोस् न संक्षेपमा मान्छे अलिकति जंगली युगबाट अलिकति अगाडि छ है त्यहाँको जीवनशैली भ्याकुरै हो अहिले पनि गिट्ठा भ्याकुरै हो गिट्ठा भ्याकुर पनि लगभग एक साग खाने दुई साग खाना पुग्दैन दुई साक खाना पुग्दैन मुख्य कुरो त बाटोको कस्तो छ भने त्यहाँ बाटो, बाटो नै छैन खोरिया खन्ने हो अनि त्यो ठाडो बाटोमा जहाँ खोरिया छ त्यही त्यही ठाउँबाट हिँड्ने अनि मान्छेहरू त्यहाँ चिप्लिन्छन् लड्छन् त्यहाँ कैयौं मान्छेहरू घाइते हुन्छन् कुरा गरी त्यो साध्य सेना कसरी भन्ने जस्तो भन्छ तपाईँको एकदम छोटोमा भन्नुपर्दा त्यहाँ गरिबी कस्तो छ घर कस्तो झुपडी छ सानो सानो झुपडी छ अनि बच्चाहरू टन्ड हुन्छन् एउटै मान्छेको चौध पन्ध्रजनासम्म बच्चाहरू छन्सेनी जन्म्या छन् जस्तै अब यो कुताबकै हेर्नुहोस् अब यहाँ अब यसरी राखिया हुन्छ जबकि तपाईँको उसमा झुन्ड्याएर तपाईँको टालोमा यो राखिएको झोलुङ्गे झोलुङ्गो अनि त्यति हुँदा पनि त्यहाँका मान्छेहरूमा मानवीय भावना छ मैले देखेको चाहिँ सबद्दा उनीहरूलाई प्रतिस्पर्धा छैन गुनासो छैन जस्तै हाम्रो गाउँमा विकास आएन भन्ने छैन हाम्रो गाउँमा स्वास्थ्य चौकी पानी भएन बिजुली नागरिकता बनेन हामी नागरिक भएनौ कुनै गुनासो पाएनौ केही पनि छैन है अनि अरूको लिउ भन्ने छैन अरूलाई सके अरूलाई दिउ अरूलाई दिन सकिँदैन भने किन लिऊ भन्ने भावना छ त्यो भावना छ त्यहाँ स्वर्गै रहेछ स्वर्गै छ र हामीले खोजेको स्वर्ग हामी अहिले जे कुराको लागि भौतिर छौँ नि त्यहाँ हो त्यो भौतिक पूर्वाधारहरू पुगेन उनीहरूको जीवनशैलीहरू अत्यन्त कमजोर छ त्यो एउटा पाटोको तर जुन मानवीय पाटो छ नि हामीले चाहेको एक अर्कामा सहयोग त्यहाँ अब त्यो झैझडा छैन तपाईँको जो� ठुलो अपेक्षा नै छैन ठुलो माग नै छैन भनेपछि त्यहाँ झडा पनि पर्दो रहन्छ मैले यो देखेको गदबसा करमभित्रका केही हरफहरू सुनौ न लेखकबाटै सुनौ न कथाकारलाई बोलाउँदा पनि एउटा कथा चाहिँ सुनाउँछौँ हजुर यसमा कान्दाको प्रसङ्ग आयो कान्दाकै सुनाइदिन्छ बाल बालिकाको समग्र विकासका कुरा हुन् त्यही भएर सबै च्याप्टर चाहिँ उत्तिकै महत्वपूर्ण मलाई उत्तिकै सान्दर्भिक लाग्छन् अरूले पनि त्यही भन्नुहुन्छ अब अपाङ्गका कुराहरू छन् मैलाका कुराहरू छन् बालबालिकाका कुरा छन् र बालबालिकामा बाल पनि बढी मैला केन्द्रित छ यो बालिका केन्द्रित छ त्यस हिसाबले यो सबै चाहिँ मलाई उत्तिकै लाग्छ कान्दाकै प्रसङ्ग आइहाल्यो त्यही भएर चाहिँ मैले यो अलिकति सम्झेँ त्यहाँ चाहिँ तपाईँको च्याउ खाएर आठजनाको मृत्यु भएको थियो एउटै घरमा कान्दामा कान्दामा त्यसको अलिकति दर्दनाक कथाहरू छ ती मान्छेहरू कसरी मरे भन्ने टाइपको सम्म हस्पिटल कसरी लगियो अनि हाम्रो स्वास्थ्य संस्थाहरू कति गहिरो जिम्मेवार छन् अनि त्यहाँबाट मान्छेहरू काठमाडौँ ल्याइयो बिरामी ल्याइयो अनि वीर हस्पिटलमा उसलाई इन्ट्री दिइएन अनि ती ल्याउने मान्छेहरूसँग तपाईँको पैसा थिएन त्यहाँका मान्छेले गर्न सक्ने होइन एकजना बाहिरको टिचर गरेर गाउँमा कस्तो कस्तो काम गरिरहेको एकजना मान्छेले चाह्यो भने जस्तै मेरो यो किताबको थिम पनि चाहे शिक्षकले सक्छन् भन्ने टाइपकै हो एकजना बालकृष्ण थपलिया भन्ने मान्छेले चाहिँ त्यो गाउँमा परिवर्तन लगाइज कि ती मान्छेहरूको नागरिकता बनाइदिने स्कुल लगिदिने जस्तै अपाङ्गहरू भयो भने अरु ठाउँमा लगिदिने एकजना टिचरले चाह्य कुराहरू पनि यसमा छ अलिकति यो म च्याउको प्रसङ्गबाट चाहिँ जोड्छु काम च्या खाए बिरामी होने को अस्पताल आने देख दाह करने समय अभिभाह बालकृष्ण थपलिया दुई हजार अंठाउन जेठ चौदह को समाचार सुंदा मैं एक पटक मरका होने बिस्तारे बिस्तारे देह असान भे सब को बेलका च्या खाए बाबूराम का आठ जना परिवार बिहाने उठे मकई गोडना गए गोड़े घर आए घर आए पी खाना खान मन छा सानी बच्ची छटपटाईकी थीं छटपटा देखकर कसैले के सुझाव दिए कसै के सुझाव दिए कस पानी नुआउा ठीक हने ते तर ठीक भेन कसै कु को दिशा खुआउं बांता ठीक हने दिशा खुआ थपलिया कसै गर्भवती नाग्द ठीक हने तेन् तर ठीक भेन जे करे बचाऊन सकेन बालिका को मृत्यु भेजी हल्लिखल मच्ची होपलिया बिरामीलाई कसरी जोगाउने थपले यहाँलाई चिन्ता भयो डेढ घण्टा हिँडेर ज्यारवाङ पुगे त्यहाँबाट स्वास्थ्य चौकीका इन्चार्ज राममणि सिलवाललाई फोन गरे र एकजनाको मृत्यु भएको सुनाए सिलवालले च्याउ खाएको केही गर्न सकिँदैन भनेर जवा फर्काए र थपल यहाँ निराश भएर फर्किए तत्काल केही गर्ने व्यवस्था भएन थपलेयाले सुनाए अप्ठ्यारो थियो बाटो त्यस्तो बाटो राति राती, राती फर्किए बाबुरामकी जेठी श्रीमती छटपटाउन लागेकी पानी खुवाए पानी खुवाउँदा खुवाउँदै उनी गइन् छोरा पूर्णबहादुरलाई डोकामा हाले घरबाट हिडाए राती भवसागर पानी पर्यो मैदाना डाँडामा बास बसियो बिहानै पाँच बजे उठ्यौं च्याउ खाएको भोलिपल्ट बिहान पन्द गते अर्को गाउँ हिडेका रहेछन् बाबुरामका कान्छा छोरा जीत बिरामी भएपछि अर्को गाउँकाले बोकेर अस्पतालतिर ल्याएछन् सोह्र गते बिहान चार बजे भरतपुर अस्पताल पुर्याए छोरा अस्पताल पुर्याएर फेरि बाबुरामलाई लिन गयौं बाबुराम छटपटाइरहेका थिए बाबुराम पनि घरमै बिते उनको दाह संस्कार गरिएको थिएन संस्कार अनुसार जलाउनु पर्ने हो अब के करने छलफल भो संस्कार जे भे मर का खाल्डोम पूरी पैला बाई अस्पताल लै जाऊ भन्ने कुछ बुहारी अल्ली संचय देखिथिन्न बुहारी पिरामी परिन्न बुहारीला भरतपुर अस्पताल लग बुहारी राती गयमरजेन्सी भर्ना कर उपचार कर नातीनी गईन्न बुहारी रोरी आईसीयूम थे पूर्णबहादुर को छोरा च्याउ खाया थे तर आमा दूध खाया असर कर आईसीयूम राखी थी शुरुमा सानी बुहारी गइन् पछि ठुली बुहारी गइन् पूर्णबहादुर पनि बिते जित बहादुरलाई आइसियुबाट निकालेर काठमाडौ लाने भइयो यति बेला मध्यरात भएको थियो खल्तीमा जम्मा सात सय रूपियाँ थियो बाटोमा ड्राइभरले भात खान्छु भन्यो तीन सयको भात खुवाए अब चार सय बाँकी के गर्नु त्यति पैसाले गोविन्द चेपाङ सभासद थिए भरतपुरबाट हिडाउनु अघि उनीसँग सम्पर्क गरेको थिए उनले ल्याउनु भनेका थिए काठमाण्डु आइयो गोविन्दलाई फोन गरे मोबाइल स्विच अफ रहेछ बिरू अस्पताल पुर्याए आइसियु छैन भने भित्र छिर्नै दिएनन् गार्डले पचास हजार ल्याउनु नर्विक हस्पिटल लगिदिन्छौ भने कहाँ पाउनु त्यत्रो पैसा एम्बुलेन्सलाई दिने भाडा त थिएन साथ मरे एक त बचाउ न भनेर अनुरोध गरे कसले सुन्नु सुन्दै सुन्दैनन् गार्डले उल्टै धकेले दिए जसरी नि राख भनेर रा कराई राखे अझै छिर्न दिएनन् पत्रकारलाई बोलाऊ भनेर धम्की दिए गार्डको ट्याक्सी ड्राइभरसँग मिलेमतो हुँदो रहेछ ड्राइभरले मलाई छिटो लैजा भनेर थर्कायो म डराइन त्यसपछि एक सौ नंबर में फोन करे प्रहरी को टोल फ्री नंबर हो फोन उठेन मरे यहीं मरो प्रेसर पड़े एवटा मन आए पटन लै जाऊ भो पटन सरकारी अस्पताल भन्ने ऐसी सुख पाइन त्याट तई एम्बुलेन्सन लगे रात मत काटीदी भन्नीय त्याडले भि पस्र निलिदि बाहर रात काटिव भोलपल्ट बिहान सभासद संपर्क आए खर्च कती लगता सोधे आरबीसी डब्ल्यूबिसी दुबे रगत चाहिने भयो रगत लिन 11,000 हजार रुपियाँ दिए रगत दिएपछि केही सुधार होला जस्तो भयो औषधी दिन शुरू भयो औषधि सकियो जितबहादुर पनि सकिए अस्पतालमा नेताको भिड़ लाग्यो माओवादी नेता पम्फा भूषा लाइन कुन कुन मन्त्री पनि आए मरेपछि पोस्टमार्टम गर्न लगियो पन्ध्र सय दिनु भने पन्ध्र पैसा त थिएन कहाँबाट तिर्नु त्यत्रो सय अब दाह संस्कार कसरी गर्नु आपत्ताइ लाग्यो गृहमन्त्री भीम रावल थिए त्यति बेला त्यहाँको खर्च बेहोर्नु भनिदिए आरे आर्यघाटमा राजपरिवारलाई जलाएको ठाउँमा व्यवस्था गर्नु भनिदिएछन् तामझामका साथ लास ल्याइएको होला ठूले मान्छे होला भन्ठानेछन् घाटेहरूले जम्मा चारजना थियौं मलाई नि पत्याएन त्यहाँ राख्न दिएन मैले फेरि फोन गरे मृतकको नाम सोधे भन्यो गृहमंत्रीले व्यवस्था मिलाएको नाम त यही हो अब ब्राह्मण बीच हान्थाप पर्नु थाल्यो सुनको टुक्रा निकाल्नुहोस् भन्न थाल्यो घर कसरी जाने भन्नेछ कसरी निकाल्नु सुनको टुक्रा ठूलै मान्छेको बोनस आउँछ भनेर मख परेका रहेछन् घाटे ब्राह्मण गरीबको शब आयो भन्ने थाहा पाएपछि घाटेले केही गरेनन् छाडेर गए हामी मिलेर दा संस्कार गर्यौं पैसा छैन भनेपछि लालमणि चौधरीले एक हजार रुपियाँ दिए त्यही पैसाले चिताउनु गइयो च्याउ नखाएका तर आमाको दुध खाएर बिरामी परेका बालक अस्पतालमै थिए उनी निको भएछन् अस्पतालमा उनको चर्चा भएछ त्यतिकि छाडिएको थियो आफ्नो मान्छे कोही थिएनन् नाम पनि थाहा भएन्छ थाहा भएन्छ नाम झमकलाल थियो सबैले च्याउ कान्छा भन्न थालेछन् बालक लान हानथाप भएछ बच्चालाई के गर्ने भनेर अस्पतालले बाइस सय रुपियाँ पनि उठाएछन् औ ल्याक्ट्रोजिन किनिदिएछन् गन्जी पनि किनिदिएछन् सबैले मेरो प्रतीक्षा गरेका रहेछन् जसले पाले पनि भयो तर उसको थर र संस्कृति परिवर्तन हुनु हुँदैन भन्ने मेरो मान्यता थियो राज्यले जिम्मा लिनुपर्छ भन्ने मेरो अडान थियो मेरो सल्लाह अनुसार एसओएस बालग्राम राखिने भइयो यहाँको गरिबीले चितवनका पत्रकार एकल सिलवालको मन छोएछ उनके पहला खाने अना भन्नी अभियान चलाएन्न गांव में लता कपड़ा लीर गए साठी बोरा कपड़ा लिया बाड़े थपले आले सुनाए त्यो कपड़ा मरूभूमिको पानी जस्तो भयो फेरि अस्सी बोरा चामल लिएर गए मुडा बन्ने तालिम दिए बाख्रा पालन घाँस रोप्ने जस्ता शिव सिकाए दुईपल्ट स्वास्थ्य शिविर पनि लिएर गए बत्तीस जना विद्यार्थी बाहिर लगेर खाने बस्ने व्यवस्था गरे कान्देश्वरीका विद्यार्थीलाई दिउँसो खाजाको व्यवस्था गरे यही समाचार थाहा पाएर काभ्रेका लक्ष्मी गौतम पनि त्यहाँ पुगेछन् खाना पुग्दैन खान नपुगेर के भो खोरिया फाँडेकै छन् कन्दमूल खाएर पनि बाँचेकै छन् राज्यले ध्यान नदिएर के भो गुनासो छे छैन कलह छैन झगड़ा छहसंग प्रतिस्पर्धा कर सन्तोष करे भन्द में त्यां राज्य पर्दे ना। सब नागरिकलाइन व्यवहार कर शिक्षा स्वास्थ्य जस्ता मौलिक अकार राज्य को दायित्व होना होनी भर के हम राज निकम बाछन सांदा यात्रा सिखाओ धर अन्म दिलायो ज्ञान को दाएरा बढ़ाईद यात्रा खुला विश्वविद्यालय हो यात्रामा अनेक पात्र प्रवृत्ति भेटिशन त्यही भएर खुला किताब पनि हो यात्रा ज्ञानको स्रोत हो यात्रा ज्ञानको दायरा बढ़ाउन यात्रा गर्न रूचाउँछु म बाल बालिकाको क्षेत्रमा काम गर्दा केही सिक्ने बुझ्ने र लेख्ने चाहनाले बाल बालिका भेट्दै हिँडे र हाम्रो पूर्वीय दर्शनले भगवानको रूप मानेको बाल भेट्दै हिँड्ने मेरो किताबको यो या यात्रा कान्नामा गएर टुंग्याए अब अर्को यात्रा शुरू हुनेछ कर्मका यी हरफहरू गन्दाको त्यो दृश्य सुनिराख्दाखेरि नेपाल कस्तो छ देशको यथार्थ स्थिति त यो पनि त रहेछ नि त हजुर बालकृष्ण थपलिया महान भन्ने महान एउटा टिचरले चाहे भने कति गर्न सक्दो रहेछ अझ मैले थोरै पढी उहाँका कुराहरू उहाँ चाहिँ त्यही गाउँको आतिथ्यता गाउँको त्यो मानवीय भावना देखेर त्यहाँ बस्नु भएको रहेछ घुम्नु भएको मान्छे उहाँ पढाउनु चाहिँ त्यहाँ होइन त्यहाँको हेडमास्टर हो त्यहाँ चाहिँ पाँच कक्षासम्म पढाइ हुने एउटा स्कुल छ त्यहाँ चाहिँ मेरै अर्को एकजना पात्र छन् त्यहाँको एउटा बच्चा पाँच कक्षामा तीन वर्ष दोहोऱ्याई दोहोऱ्याइ पढेको सधैँ फर्स्ट हुने त्यहाँ त जानु छैन पढ्ने ठाउँ पनि छैन पढ्ने ठाउँ पनि छैन उसलाई छ कक्षा छैन अनि चार कक्षामा दुई दुईपल्ट दोहोऱ्याइन् पाँचजना होइन सकिहाल्छ यस्तो यस्तो अवस्था छ अत्यन्त मार्मिक छ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 यहां अेडियो नेपाल तरंग तरंगमा कार्यक्रम उदगार सुनी रहती को अर्क मध्यम उदगार में यहां सृजना पठाउन सकू पत्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्टबक्स नंबर छ सौ चौतीस रेडियो काईडी उदगार एट जीमेल श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा हुनुहुन्छ प्रबन्ध लेखक पत्रकार दामोदर नेौपाने उहाँको कर्म पछिल्लो साहित्यिक कृति हो समाचार लेखिराख्नुहुन्छ र यतापट्टि यस्ता गहन ठेलीहरू पनि लेखिराख्नु भएको छ चिन्दाखेरि त पत्रकारै भनेर चिन्छ नि धेरै अहिले तुचाउँछु तर पत्रकारिताले मात्र सबै कुराहरू धान्न सक्दैन सबै कुराहरू बहसमा ल्याउन सक्दैन हामीले लेखेका समाचारहरू एक दुई दिनमा सेल आउँछन् यिनै तपाईँले सबै लेख्नुभएका कुरा पनि कान्तिपुरले त ठाउँ त दिँदैन दिँदैन सकिँदैन एउटा अडग लिएको ठाउँमा सीमित समाचार छाप्ने हो हो त्यहाँ अब दुई सय लेख्न सकिन्छ भने यहाँ दुई हजार वडको लिन सकियो किताब लेख्नु पर्यो होला त्यहाँ पत्रकारितामा भन्न चाहेको गर्न पर्ने गर्न नसकेर किताब लेख्नु पर्यो बालकृष्ण थपलिया जस्तो अरू पात्र कहाँ कहाँ भेट्नुहुन्छ तपाईँले यस्ता असल मान्छेको बारेमा कुरा गरौँ न ये किताब में हेन्न हा असलैसल असलैसल मानी थ्रुप्रा बच्चा देखी लेकर ठूलासम बच्चाहरू पनि असल छन् सुन तिनीहरूको जीवन जस्तै मैले मेरो किताबका सुरुको पात्र हुनुहुन्छ एकजना सविता उप्रेति भन्ने हुनुहुन्छ त्यो अटिजम बच्चाहरूको उहाँले हेर्नु भएको छ मेरो सशक्त पात्र पनि हो उहाँले के गर्नुभयो भनेदेखि अटिजम अब यो भनेको चाहिँ अलिकति एबनर्मल खालका बच्चाहरू जसको चाहिँ मान्छे असामान्य बच्चाहरू त्यस्तो देखेर उहाँले के गर्नुभयो भनेदेखि मलाई बे गर्ने मेरो बेमा कति खर्च लाग्छ त्यो तपाईँले मलाई दिनुहोस् आफन्तहरूले नि कति के के दक्षिणाहरू के के दिनुहुन्छ त्यो सबै मलाई दिनुहोस् म यस्ता बच्चाहरूको लागि काम गर्छु उनले भनेर काम शुरू गर्नु हो लगभग पाँच लाख जम्मा भएछ उहाँ अझै अनमेरिड हुनुहुन्छ त्यतिखेर उहाँ चौबिस वर्षको हुनुहुन्थ्यो त्यो बेलाको मान्छेको त्यो सोचाइ आएर अटिजम भनेको हाम्रो राज्यले पहिचानै गरेको रहन्छ बिल्कुल नयाँ समस्या र अटिजम यस्तो समस्याको रूपमा आएको छ कि हरेक एक जना बराबर चाहिँ एकजनालाई अटिजम हुन्छ भनेर विश्व स्वास्थ्य संगठनले डाटा निकालेको अनि म यो किताबकै प्रसङ्गमा हरेक ठाउँ जाँदाखेरि चाहिँ यो किताब पढेर चाहिँ अटिजम यो पनि छ यो पनि छ यो पनि थुप्रो मान्छेहरू पहिचान भएको छ सयमा एक भन्दा थुप्रो हो नि यत्रो सङ्ख्यालाई तपाईँ राज्यले पहिचान गराएको छैन र यो सेक्टरमा लाग्ने तपाईँको सविता उपेती छ यो काँडाहारीमा छ एकजना असल पात्र उहाँ उहाँ हुनुहुन्छ अर्को तपाईँको नरबहादुर लिम्बू भन्ने हुनुहुन्छ तपाईँको ब्लाइन्ड हो उहाँ टिचर पनि हो उहाँको मार्मिक कहानी पनि छ त्यसपछि उहाँको उहाँको घर चाहिँ तेह्रथुम हो मेरो विचारमा अहिले चाहिँ नेत्र कल्याण सङ्घ त्यसको अध्यक्ष हुनुभयो सत्र वर्ष त्यसपछि चाहिँ अहिले त्यसको सल्लाहकार हुनुहुन्छ तिनीहरूको लागि कति काम गर्नुभएको छ कति काम गर्नुभएको छ यो किताबमा छ दरबहादुर लिम्बू त्यसपछि अर्को हाम्रो महावीर पुनको पनि प्रसङ्ग छ उहाँ mm -hmm. पनि एकजना असल अत्यन्त असल पात्र हो अर्को एकजना अन्जु भट्टराई भन्ने हुनुहुन्छ शिक्षा क्षेत्रमा एकदम संस्कारसहितको शिक्षा भनेर एउटा निजी स्कुल पनि छ प्लस त्यो खेलकुद यो राष्ट्रिय अखिल फुटबल संघको उपाध्यक्ष पनि हो उहाँ चाहिँ उहाँ चाहिँ यो यो बालिकाहरू खोज्न जानुहुन्छ ठाउँ ठाउँमा यिनीहरूलाई खेलाउनुपर्छ भनेर ठाउँ ठाउँमा खोज्न ल्याएर तिनीहरूलाई खेलाडी बनाएर अनि कयौँ उसमा चाहिँ अनि प्रहरीहरूमा जागिर अथवा आर्मीमा जागिर एउटा त्यो अभियान उहाँले चाल्नु भएको छ अर्को चाहिँ जस्तै अटिजम बच्चाहरूको हेर्ने आमाहरू हुनुहुन्छ कतिजना आमाहरू आमाहरूको नि मार्मिक कथाहरू छ यसमा अर्को एकजना अर्जुन राई भन्ने हुनुहुन्छ अत्यन्त सशक्त पात्र उहाँले चाहिँ दुई वर्षमा भोजपुरको एउटा विकट स्कुलमा कायापलट गर्नुभएको छ आइसिटी प्रयोग गरेर जस्तै उहाँ हेडमास्टर हुनु हुनसाथ गाउँमा इन्टरनेट चलाउनु भयो वेबसाइट बनाउनु भयो अनि त्यसपछि फेसबुक पेज बनाउनु भयो त्यो स्कुल चाहिँ कस्तो ऐतिहासिक स्कुल रहेछ भने पहिला लाउरेहरूले चाहिँ आफ्नो छोराछोरीहरू पढाउनुको लागि उहाँहरू आफै पढाउने आएको बेला पढाउने यस्तो खालको स्कुल रहेछ त्यो स्कुलमा उहाँ आउने त्यो समस्याहरू चाहिँ उहाँले के गर्नु भने अनलाइनमा हाल्नु फेसबुकमा हाल्नुभयो अनि बाहिर बस्ने समस्याहरू छन् भने उहाँले एक्सप्लोज गर्नुभयो अनि बाहिर बस्ने मनकारीहरूले सहयोग गर्नुभयो बेलायत अमेरिका बस्नेहरूले के के सहयोग गर्नु वेबसाइट पनि छ त्यसमा सबै कुराहरू हुन्छ अपडेट अनि उहाँले चाहिँ अनि त्यो मोबाइलबाट बड़, एसएमएसबाट चाहिँ त्यो रिजल्ट पठाउनुहुन्छ अभिभावकहरूलाई मिटिङहरू त्यसरी बढाउनुहुन्छ अनि त्यो इलेक्ट्रिक हाजिर छ विद्यालयमा अनि त्यो शैक्षिक सुधारको लागि धेरै उहाँले त्यो फडको मारेको छ एकजना टिचरले नयाँ सोच ल्यायो भने परिवर्तन सम्भव छ भन्ने उदाहरण तपाईँको त्यहाँको हेडमास्टर अनि अर्का सानसाना साना पात्रहरू छन् मेरो किताबमा यी हाम्रो त्यो बालुवाटारकै अगाडि प्रधानमन्त्री निवासकै नाकमा एउटा स्कुल छ नाकै अगाडि mm -hmm. महेन्द्र राष्ट्रिय मावि भन्ने त्यो पनि पुरानो स्कुल रहेछ त्यहाँका बच्चाहरूले हप्तामा एक रुपियाँ उठाउँछन् mm -hmm. हप्तामा एक रुपियाँ अनि भनेपछि महिनामा चार रुपियाँ अब महिनाको चार रुपियाँ निकाल्नु त जस्तो कमजोर विद्यार्थीलाई गाह्रो भएन त्यो गरेर अनि त्यहाँ छात्रमा त्यो शौचालयहरू बनाएको छन् त्यहाँ महिनावरी हुने विद्यार्थीहरूलाई सेनिटरी प्याडदेखि लिएर के के चाहिन्छ उनीहरूलाई त्यो प्राथमिक उपचारदेखि लिएर हरेक व्यवस्था एकजना विद्यार्थीको कन्सेप्टले जस्तै राजाराम बस्नेत भन्ने एकजना विद्यार्थी तीहरूले दसमा पढ्छन् उनको अभियानलाई टिचरहरूले सहयोग गरेका छन् विद्यार्थीले गरेका छन् चाहिँ त्यो बाल क्लबको काठुनको अध्यक्ष पनि हुन् त्यो भएपछि ठाउँ ठाउँमा स्कुलहरू हेर्न गएछन् सबभन्दा त महिनाहरूको समस्याहरू छ भन्ने उहाँलाई एउटा सोच भन्ने मेरो सशक्त पात्र हुन् र ऊ चाहिँ कसरी दोलखाको दुर्गम गाउँबाट काठमाडौँसम्म कसरी आए कसरी सङ्घर्ष सङ्घर्ष गरिरहेका छन् ती श्रमिक हुन् अरू घरमा काम गर्छन् धान्या छन् त्यहाँ खाना पकाउने कपडा धुनी घर पुस्नीदेखि लिएर सबै काम गरेर बालबालिकाको लागि लिडरसिप पनि गरिरहेका छन् यस्ता लोभलाग्द लोभलाग्दा पात्रहरू अरू थुप्रा छन् अरू अरू बच्चाहरू छन् तिनीहरूले सिकाउँछन् यहाँ त बढी बच्चाकै कुराहरू हो जस्तै कन्फिडेन्स कसरी बढाउने भनेर उनीहरूले उनीहरूले आइडिया दिन्छन् विश्वास कसरी बढाउनेदेखि लिएर यस्ता यस्ता बच्चाहरू छन् कि कोही गायक छन् कोही राइटर छन् किताबहरू लेखा छन् कति राम्रो राम्रो किताबहरू जस्तै जस्तै समीक्षा थापा अर्को दिप घिमिरे भन्ने साना राइटरका कुराहरू छन् समीक्षाको किताब त एकदम हामीले बुझ्दा नि हामीले भनिदिन्थ्यो यो उनीहरूले समाज त्यसरी चिन्या छन् ती पात्रहरू जबसँग म म कुरा गरेँ उनीहरूसँग घुलमिल गरेँ उनीहरूकै आवाज हो जस्तै यो किताब भनेको बालबालिका बोले आछन् ठाउँ ठाउँ उनीहरू बोले आन् र ती बालबालिका स्ट्रङ आफ्नो आवाज लिएर बोलेका छन् गजब जस्तै एकजना बच्चालाई मैले सोधेँ यो हाम्रो देशमा अहिले तत्काल गर्नुपर्ने तिनटा काम के हो भनेर मैले सोधेँ एउटा कार्यक्रमको म चिफ जस्ति अनि ती बच्चाहरूले सत्रजना बच्चाहरूको मध्ये सबैको उस्तो उस्तै कुरा थियो के भन्छन् भने राजनीतिक स्थिरता भूकम्पपछिको पुननिर्मा बाल अधिकार सुनिश्चित यो बच्चाले भनेको कुरो हामीले भनि नि त्यही भनेर त उनीहरूले पनि बुझिहाल्छन् है यस्तो यस्ता पात्र छ रमाइला पात्रहरू हुन्छ जब एउटा छ अमिर बमजन बन्जा, बमजन भन्ने पात्र छ जबकि तपाईँ उहाँको चाहिँ यो घाँटी भन्दा माथि मात्र चल्छ उहाँ मुखले लेख्नुहुन्छ शरीर केही पनि चल्दैन त्यो यहाँ यहाँ फोटो पनि छ बालाकुल अनि यिनको लक्ष्य के छ भने यिनले एउटा राम्रो संस्कार सिकाएको छन् यो किताब मार्फत उहाँले वा, के गराएको छ भने जिम्मेवारी बोध मुखले मकवानपुर पालिङ्का अमिर बमजन पालुङका मुखले राम्रो चित्र गर्छन् गजबको आर्टिस्ट अनि गीत लेख्छन् एउटा गीत आमा भन्ने उसमा चाहिँ गीतै सार्वजनिक भएको छ उनको एक मात्र लक्ष्य के छ भने म जेठो छोरो हो परिवार मैले पाल्नुपर्छ सिकाएको छ आमालाई दुःख दिएको छु मैले आमाले अहिलेसम्म पनि दिसा पिसाब आमाले सोह्रहुन्छ स्कुल लेरा आमा नै जानुहुन्छ आमाले त्यो ठाउँमा ल्याउँदाखेरि उसलाई पीड़ा भएको छ मैले कर्म साह्रै रहरलाग्दो कृति निकाल्नु भएको र तपाईँको कृतिको बारेमा पोखराकै दुइटा दिदी बहिनीहरू गौरी तमु र प्रभा बराल समीक्षा करहां समीक्षा मैं पढ़ा थे समीक्षा का कुरा उधा घंटा को समय हो आधा घण्टा लगभग हुन लागिसकेको छ तपाईँले यो पुस्तकमा उल्लेख गर्नुभएका केही असल पात्र बाल बालिकाहरूलाई चाहिँ रेडी नेपालको बालबाटिका कार्यक्रममा पनि भेटाइदिने जिम्मा चाहिँ तपाईँलाई दिए है उनीहरूलाई एक एक गरेर एकैचोटि त नमिल्ला हप्ता हप्ता दिनमा चाहिँ <laughs> उनीहरूलाई जुराइदिने काम पनि तपाईँको जिम्मा छोडे रेडी नेपाललाई पनि गुण लाग्छ र कर्मको नियममा यति कुराकानी गर्यौं कुराको उठान मात्र गराएको थियौ गर्न भ्याइएन पछि पछि पनि फेरि भेटौँला अहिले चाहिँ घर देश परदेश जहाँसुकै तपाईँलाई सुनेर बसिराख्नुभएका श्रोताहरूलाई चाहिँ के भन्नुहुन्छ चा। पहिलो कुरो यो रेडियो नेपालमा आउने अवसर जु यो हामी सानो सुन्दाखेरि रेडियो नेपाल भने कस्तो होला यो चाहिँ एउटा सम्पदा हो यो संसारको क्षेत्रमा रेडियो नेपाल भने सम्पदा हो यो सम्पदामा आएर म बोल्दैछु धेरै खुसी अर्को कुरो यो कर्म एकचोटि पढ्नुहोस् किन पढ्नुहोस् भनेदेखि यसले केही महसुस गराउँछ यहाँका केही पात्रहरूले अथवा यहाँ सम्भावनाहरू धेरै देखिया छ र हामी भोलि केही गर्नको लागि बालबालिका जानुपर्छ बालबालिकालाई असल बनाउनुपर्छ भन्ने हिसाबले यो किताब मैले लेखेको ले हुँ त्यसकारण एकचोटि चाहिँ यो किताब तपाईँहरूलाई सम्भव भएछ पढ्नुहोस् श्रोताहरू आजको उद्घारमा रहनुभयो प्रबन्धकार दामोदर जी, उहाँको पत्रकारिता जीवन त छन्दैछ उहाँको सृजनशील लेखनको जीवन पनि निरन्तर अगाडि बढ़ोस् भन्दै आजको यो उद्घारबाट प्राविधिक साथी सुलोचना वज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै म रमेश पौडेल पनि विदा माग्छु नमस्कार